अनि अनि एक, एक एक भने पछाडि बसाई राम्रै छ होला क्यारे है ल ठिकै छ राम्रोसँग अलिकति आफ्नो घर आफ्नो परिवार आफ्नो देश छोडेर जानु भएको छ राम्रोसँग बस्नुहोस् आफ्नो ख्याल गर्नुहोस् आफ्नो काम गर्नुहोस् कसैको पनि मन नदुखाउनुहोस् है अनि आजहरू पनि शुभ साँझमा आउनु भएको छ धेरै टाढाबाट पनि सम्झिनु भयो तपाईँलाई पनि सम्झिन मन लागेको छ होला घर परिवारलाई सम्झिनुहोस् न मेरा खुसी लाग्यो राम्रोसँग बस्नु होला अहिले भने बिदा हुन्छ है त ल नमस्कार साउदीबाट हुनुहुन्थ्यो निकै नै टाढाबाट सम्झिनुभयो त्यसो त तपाईँले जहाँ रहेर जस्तो अवस्थामा रहेर भयो भने अर्पण शुभ साँझको व्यवसायलाई माया गरिदिनु भएको छ तपाईँको यही मायाको कारणले नै हामी निकै नै अगाडि पनि बढिराखेका छौँ र निकै नै खुसी पनि छौँ यस्तै साथ तपाईँको सधैँभरि पाइराखौँ र यति बेला भने अर्पण शुभ साँझको व्यवसायमा लागि एउटा मिठो भाका राख्नुपर्छ कि जस्तो लागिरहेछ भर्खरै बजारमा आएको छ प्रहलाद सुवेदीले बजारमा लिएर आउनुभएको हो अयम छेत्री र पूर्णकला विषीको आवाज रहेको भएका बादलको बादले हो को मदद ले गमधम दिरा झरे माता माया कई व्यक्ति रादलू ले हो। पानी के लिए पड़े को बादलू ले होली साईलो मेस रोदी में खनके को मददू ले साइमा भेसी तिरा के को माध लुले हो निकै नै रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ भर्खरै बजारमा आएको छ र निकै नै चर्चामा रहन्छ कि जस्तो छ यो भाका पनि तपाईँलाई निकै नै मनपर्छ जस्तो लागिरहेछ भर्खरै बजारमा आएको छ पक्कै पनि मन पराउनुहुन्छ यदि लोकगीत सङ्गीतलाई तपाईँले माया गर्नुहुन्छ भने र यति बेला तपाईँ अरूपूर्ण शुभसाजको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो तपाईँको मनको रेडियो रेडियो अरू पनि छ चार थुप्रो पाँच मेकर्समा और साथ साथ ही बेला तब हमीरनेट अनलाइन को डब्लू डब्लू डब्लू डट रेडियो अर्पन डट कम लगन करें विश्व को निर्माण सम्बन्धी सामग्रीहरू चाहिएको छ सा घर गौर निर्माण गरिसक्नु भएको छ र त्यो घरलाई आकर्षक बनाउनको लागि चाहिँ सजावट आकर्षक बनाउनको लागि चाहिँ सामग्रीहरू तपाईँलाई चाहिएको छ बर्जर पेन्ट सिमेन्ट त्यस्तै गरी जस्ता पाताहरू सेनिटरीका सामानहरू यदि त्यस्तो छ भने चाहिँ तपाईँले सम्झिनुपर्छ शीतल इन्टरप्राइजेसलाई जुन रत्नगर आठ बकुल्ला रहेको छ रेडियो अर्पणको अगाडि छ फोन नम्बर शून्य छप्पन्न हुनुहुन्छ सुजन प्रसाद खनाल र मकुन्द प्रसाद खनाल तपाईँले उहाँहरूसँग पनि अझ सम्पर्क गर्न सक्नुहुनेछ र अझ धेरै जानकारी शीतल इन्टरप्राइजेसको बारेमा लिन सक्नुहुनेछ सा। र यी सामग्री तपाईँलाई चाहिएको छ भने अवश्य जानुहोला शीतल इन्टरप्राइजेसमा र यति बेला पनि अरू पनि छु अब साँझको व्यवसायमा कोही साथी फेरि लाइनमा हुनुहुन्छ उहाँलाई पनि स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भने त नि त मैले चिन्नु भएन बल्ला चिने कि ए हो र अब यति धेरै समय पछाडि आउनु भएको छ म चिने पनि किन चिने भन्थेँ र है त्यो होला अनि के छ हाम्रो दुर्गाजीको नै हालखबर चाहिँ मेरो त ठिकै छ अनि यतातिरको पनि एकदम ठिक छ त्यताको ठिक भयो यताको बेठीको त कसरी हुन्थ्यो होला है अस्तिर लागिरहेको थियो अनि खानी भएको छ मेरो घर परिवार मेरो सबै साथीहरू मेरो बहिनी लिर्जा अनि <laughs> यति बेला कार्यक्रम सुनेर बस्नु भएको सबैलाई स्पेसल चाहिँ मलाई दुर्गा लाने खाने भन्दा चिने नचिने सबैलाई दुर्गाजी आउँदै गर्नु होला है त नमस्ते हेलो नमस्कार दुर्गा हुनुहुन्थ्यो यति बेला वर्षदेखि आउनु भएको थियो र अर्पणसम्म साँच्चको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ भने आउनुहोला हुन त रेडियो सुनिराख्नु भएको छ पहिलोपटक फोन नम्बर एकपटक भनिदिए पनि हुन्थ्यो नि भनेर खान पनि थापिराख्नु भएको छ कि पक्कै पनि भन्छु शून्य छप्पन्न पाँच लागि खुल्दैछ र यति बेला पनि अर्को साथी हुनुहुन्छ नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ म बदन अधिकारी बदन अधिकारी चैनपुरबाट है आज के छ हाम्रो बदन जीको नयाँ नवल हालखबर चाहिँ बदनको नयाँ नवल खासै के छैन अझै पुरानै हो पुरानै हो के छैन र नयाँ नयाँ छैन त्यस्तै खासै हो है अल्ला ठीकै छ कि नयाँ भयो भने हामीलाई चाहिँ सुनाउन नभुल्नु होला है अवश्य पनि सुनाउँछु म अनि खानबिन्द भएको छैन होला छैन भएको छैन ममीले बनाउँछु अनि पछी अहिले घरमै हुनुहुन्छ आज़ मेरो राजभाइ कृष्ण भाइ रिजन भाइ अनि रम शङ्कर र हिरालाई त सुन्नुभयो अनि नमस्कार नमस्कार बदन अधिकारी व्यवसायमा अर्को साथी पनि हुनुहुन्छ हजुर कहाँबाट हुनुहुन्छ हजुर अनि के छ हाम्रो विनोद जीको हालखबर के गर्नुहुन्छ अ बसे बसे दिदी घरतिरै छ घरतिरै हुनुहुन्छ पढाइलाई छोडिदिनुभयो के पढ्दै हुनुहुन्छ अ अब सक्िसकेको एही भने पछि सकिसक्नुभयो है अ अनि खानपिन भयो कि भएसैन बखैन अब एकछिन पछि दिदी कार्यक्रम पहिलो पटक हो आज अ म सेकेन्डबाटको अ हो दोस्रोबाटको ल ठिकै छ तपाईँको यो मायाको सिलसिला चाहिँ अझै बढ्दै जाओस् तपाईँको माया धेरै पाउने आशा हामीले हुन्छ आउँदै गर्नुहोला यसरी नै माया गरिराख्नु होला है त ल नमस्कार यति बेला बनाउँछु तपाईँ मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु भर्खरै बजारमा आएका लोक भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि अर्को एउटा नयाँ भाका नै तपाईँको माझमा राख्न चाहन्छु भर्खरै बजारमा आएको छु यो भाका पनि तपाईँलाई निकै नै मनपर्छ यो भाका मलाई थाहा छ र यति बेला तपाईँको लागि राख्न चाहन्छु जीवन साथी साधी जीवन साधी बनो हंजू जीवन साधी बनछी कहाँ गाय मेर मन को मन छे छिटे बेटा मानो ये गीत बाटन छोड़ जमा दू गई सानू का बन साथी जीवन साथी मन भन्छु थन्थ्यो जीवन साथी भन्छु मलाई छोडी कहाँ गायो मेरो मनको मान्छे छिटै बेटा सानो यो गीतबाट भन्छु थन्थ्यो जीवन साथी भन्छु मलाई छोडी कहाँ गायो मेरो मनको छिटे चे, भोम गीत बाटाज र यो गीतबाट भन्छु निकै नै मर्म स्पर् भर्खरै बजारमा आएको नयाँ लुकधेट भाका तपाईँले सुनिसक्नु भएको छ सु, शीतल इन्टरप्राइजेसले सहकारी गरेको कार्यक्रमहरू पूर्ण शुभसाथ तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको माझमा रहेर यिनै चर्चित भाकाहरू प्रस्तुत गरिराखेका छौँ अनि तपाईँको सम्झना तपाईँको सन्देश तपाईँकै आफन्तसम्म पनि पुर्याइराखेका छौँ तपाईँलाई बर्जर पेन्ट्स सिमेन्ट त्यस्तै गरी जपनिजको लाइब्रेसका विभिन्न साइजका जस्ता पाताहरू सेनिटोरीका सम्पूर्ण सामानहरू तपाईँलाई चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सधैँ सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई जुन चाहिँ रत्नगर आठ बकुलहरूमा रहेको छ रेडियो अर्पणको अगाडि सजिलै चिन्न पनि सक्नुहुन्छ तपाईँले फोन नम्बर शून्य रहेको छ र भने अर्को शुभ साँझको व्यवसायमा आफ्नो आफन्त सम्झिनको लागि यो सासको बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो, नमस्कार नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हाम्रो घरमै बसी बसा हो अनि बसिरहेको बेलामा फुर्सद भएको बेलामा रेडियोहरू पनि कतिको सुन्नुहुन्छ नि ठिकै छ आज पनि बल्ल लाग्यो होला तर अब यसपछिबाट चाहिँ एकदम सजिलोसँग लाग्छ अब चाहिँ सजिलोसँग लाग्छ के फोन योभन्दा अगाडि जति गाह्रो भए पनि फोन गर्दै गर्नु होला है है सन्ता जी ल नमस्कार हामी टु जि हुनुन् थेति बेला र अफोन सुब्बा साझको यो भसाइमरको साथी पनि हुनुहुन्छ औ हालै पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार नमस्कार दिदी हजुर कहाँबाटको बोल्दै हुनुहुन्छ कोराकबाट कोराकबाट यागुश बनाम ठाकुर जेपाङ ठाकुर जेपाङ हजुर अनि के गर्नुहुन्छ नि हाम्रो ठाकुर जीले ए यति के बस्नै बसाइ दिदी ओहो यति के बस्नुहुन्छ र आज के यत्तिकै <laughs> अनि के छ खेत्रो पाएँ भयो कि भएन ठिकै छ हिजोबाट बल्ल अलि पानी पर्न थालिएको छ दुई चार दिन त बरु पानी परेको थिएन है अलिक सजिलो भएको थियो फेरि पानी पर्यो फेरि गाह्रो पनि हुन्छ तर सजिलो पनि हुन्छ कोही हिसाबले है ल खानपिन भएको छैन होला भएको छैन नि दिदी हजुरको तर प्रशान्त हजुरलाई सन्तलुलुमा बस्ने दादाहरूको लागि विशेष गरी कमलाको लागि अनि इन्द्रकुमार शङ्कर अनि सञ्जय राम परशुराम राजकुमार किशोर मन्द्र मलाई अन्तमा ठाकुर दिदी बेला कुराक रुभसाजको व्यवसायी हुनुहुन्छ थक के के के के के <laughs> खान कि लाग्योमै थिए काम पर्यो नि त है कि अनि सम्झिनुहुन्छ धनकुटादेखि आउनु भएको थियो रुभ साँझमा फेरि पनि हामी अर्को एउटा मिठो भाग तपाईँको माझमा राख्छौँ र विदा पनि हुनुपर्छ अरे अन्तमा पनि आइसकेका छौँ ए तिनजेलसम्म तपाईँ अहिले आफ्नै सुब्बा आजको व्यवसायलाई साथ दिनुभयो आजको व्यवसायसँगै रहिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ र त्यस्तै गरी इन्टर डट रेडियो अर्पण डट लगन गरेर विश्वको जुनसुकी कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र आज हजुर जो, जो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु र एतिन्जेलसम्म प्रविधि कक्षमा रहेर मेरो आवाजलाई तपाईँको रेडियो सेरसम्म पुर्याउनका लागि हर सहयोग गर्नुहुने प्राविधिक मित्र विष्णुप्रति विशेष विशेष आभार प्रकट गर्दै अर्पण शुभ आजको यो व्यवसाय बाटोमा प्रतीक्षा पनि बिताउँछु नमस्कार शुभ सन्ध्या ई झुंझा मिलने को खाचो मलाई वाले मेरी सन को तिमछोड़ी संसार में अरुण हेदेन दिए खाए गो गेर सामू कईल मैले फेरदेन सानीको तिम लझोरी संसारमा अरू जेन दिएको बाँचन खाएको मैले फेरि दिए मैले रेडियो और पे चार थोपलो पांच मेगा हार्ड होइन दाई घर चाहिँ बनाइसक्नु भएछ